अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा अर्पण समर्पणको अर्को एउटा रमाइलो वसाइडी राजु पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ र प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दुई बजे अर्पण समाचार लगतै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर विशेष गरी तपाईँकै सम्झनाहरू तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटाबाट हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ल नै छ र यति बेला तपाईँले अर्पण समर्पणको श्रृङ्खला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सिटी गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउनको लागि हामी हरेक दिन गर्छौँ मिठा मिठा गीत सङ्गीतहरूको साथमा र आज माझमा उपस्थित भइसकेका छौँ यति बेला कोही साथी आइसक्नु भएको छ आफ्ना आफन्तलाई सम्झिनको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि के छ राधाजी हाल खबर सबै ठिकै छ पानी परेको छ कि छैन त्यतातिर कि भास <laughs> आफूले मात्र खाने हो र घरमा कोही पनि हुनुहुन्न र ए खाजा खानुहुन्न तर घरमा बस्ने तपाईँले नखाएपछि घरमा बस्ने कसैले पनि खानु पाउँदैन खाजा ल ठिकै छ भने पछाडि हामी नेपालीहरू अलिकति धर्म कर्म बढी नै विश्वास गर्छौँ विश्वास गर्नु पनि गर् पर्छ है अनि आज राताजीले सम्झिनेछ यहीँ क कसलाई दाको लागि होली मिसको लागि अनि साथीहरू भन्नुपर्छ निरामी साथी अनि पवन चाह भण्डारी अनि सरोज लामा के अरे घन्डा राना मगर हजुर अनि भन्नुपर्छ अनि धनकुटा अनि घर परिवार हुन्छ रामस्कार राति बेला ज्यामिरीबाट आउनु भएको थियो निकै नै माया गर्नुहुन्छ त्यसो त तपाईँले पनि गर्नुहुन्छ तपाईँकै मायाले नै हामी अर्पूर्ण समर्पणको शृङ्खला लिएर हरेक दिन आइराखेका छौँ यस्तै माया तपाईँको सदैव पाइराखौँ यति बेला अर्को साथी पनि हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के छ बिहानसम्म कति पुग्ने हो थाहा छैन अनि सरोजी तपाईँ चाहिँ हेलो व्रत बस्नुहुन्छ कि हुन्न सरोजी कुराकानी गर्न खोजिरहेको थियो तर मोबाइलमा चाहिँ अलिकति ब्यालेन्स सकिन लाग्यो भनेर भनिहाल्नुभयो ठिकै छ तपाईँ आउनुहोस् न दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्ट पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्ट पाँच त्रिसठी तिन यति बेला भने अर्पण समर्पणको श्रृङ्खलामा तपाईँको लागि एउटा निकै नै सुमधुर आवाज राख्छु त्यस पछाडि पुनः आउनेछु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 Service, चार फोन, बे शून्य असहत्तर एकांश कता हिँडे हातमा कलम र कावि पनि बोक्या छ का ए, का है। अंकल, ए, चौक डङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिट्युट सौराहा चोक गङ्ग को तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय एक छत्तिस छिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उन् पचास चार प्रभु गर आहा, बुडा, माया थ्या हो नि बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 हम्रो पसल पुरानो सौगात फोटो स्टूडियो को ठीक अगाड़ी सर को सहर्ष जानकारी कर हजार हमी कहाँ टॉइल्स मिस्त्री दक्षे प्लम्बर टॉयल्सरी कामे का सुपथ मूल्य में पाइन हमी कहाँ रोक्यू कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा वोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीपलब्ध रह जानकारी कराइ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 किचनदेखि बेडरुम स्वदेशी र बिर्सी अफिस अनि घरको लागि फर्निचर पाएपछि सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर दङ्गभाो घर आमा बुवा टाढी चो सस्तो पर्ने जुलाई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 छोडी छोडी न है उता पांच लुगा जो था मन का मना मन का मना को एक हजार मन का मना फैंस एक हजार हजुर हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेशन अनुसार र अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज बियर हिल सुज शिखर सुज मकालो फुटव फोरेन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ सम्पर्क मनकामाना फेन्स स्टोरगर दुई हाई स्कुल रोड टाँडी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार रमेश लोहानी मन ना फेन्सी एक हजारमा हाई स्कुल टाढीको बालमा हुनका मन म फेन्सी एक हजारमा हाई स्कुल र टाढी गोल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 घर बना पर्नेुत का सामग्री थियो, अब कहा जाने धंदा नमा दाई तप हम पर्सा को नया रोड में रह को जनज्योति बिजुली पसल छ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 विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँ के सय जातु प्रभाव मेगामा र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट मेचीदेखि जहाँ गएर सुनिराख्नु भएको छ तपाईँ केही सम्झना सन्देश तपाईँकै घर परिवारसम्म पुगेर तपाईँ अलिकति टाढा हुनुहुन्छ घर परिवारबाट अलिकति टाढा हुनुहुन्छ भनेदेखि सम्झिन चाहनुहुन्छ आफन्तला भनेदेखि आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको ते ते लागि खुल्लै छ कोही साथी शा, हुनुहुन्छ भन्ने सङ्केत मिले राजको म के भन्नु पऱ्यो के के है? कस्तो लाग्छ एकदमै राम्रो लाग्छ त्यही राम्रो लागेर नै फोन गरेको ल ठिक छ फेरि फेरि पनि फोन गर्दै गर्नु होला समय रहेछ भनेर पढ्न चाहिँ विशेष ध्यान होला है ए हस् अनि आज अनुपले सम्झिने कसलाई अर्पण समर्पण मार्फत मेरो फैम्ली? हजुर अनि मेरो साथी रूपा अनि त्यसपछि गएर तारा शेर र मलाई अनुप भनेर ज जसले चिन्छ उहाँहरूको लागि र विशेष विशेष चाहिँ रेडियो अर्पण होल फ्यामिलीलाई ला हुन्छ अहिले भने बिदा हुन्छु आउँदै गर्नु होला है नमस्कार नमस्कार अनुपजी हुनुहुन्थ्यो त्यति बेला धादिङदेखि आउनु भएको थियो र अर्पण समर्पण गर्छु खेलामा साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिलिरहेका थिएँ अब फोन डिस्कनेक्ट भएको छ एकैछिन पर्खनुहोस् है भनिराख्नु भएको छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य शा। छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाई तपाईँ आउँदै गर्नुहोस् तपाईँको सम्झना पक्कै पनि तपाईँको आफन्तसम्म हामी पुर्याउने नै छौँ यति बेला पनि फेरि पनि अर्को एउटा निकै नै मिठो आवाज तपाईँकै लागि पल न यो यो डीलाई तिमीलाई कुनै पे स uh... कुनै पेटुमा यो मन डराउँछ यो मन डराउँछ को मा दिन ना पाओ। खुशी सधे भरे, ना पाओ तिम्रो त्यो मा दिन बिताओन कुनै पल नदेखो म आँखा र निकै नै सुमत आवाज तपाईँले सुनिसक्नु भएको छ यस प्रकृति गिरूले आवाज दिनुभएको थियो तपाईँलाई निकै नै मन पर्यो होला यति बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको सम्झना तपाईँको सन्देश तपाईँको आफन्त सम्मता हामीले पुर्याइराखेका छौँ साथमा यिनै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ यति अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ आफ्नो आफन्त अनि के छ तपाईँको खबर यता पनि सबै ठिक छ निकै व्यस्त हुनुहुन्छ है हामीलाई धेरै सम्झिनु भयो त्यही भएर त्यस्तै त्यस्तै हुन्छ मलाई पनि थाहा छ के हुन्छ कि हुन्छ कहिले काहीँ गर्छु भन्दा भन्दै पनि मेसै पाइँदैन कि है हजुर हजुर अनि आज त व्रत छ होला हजुर व्रत छ होला है आज त्रत होला खै म त ठुलै सोले बोलिरहेको त फेरि अनि भनेपछि केही पनि खानु भएको छैन अहिलेसम्म निकै नै एकदम कटरूपमा चाहिँ मर्द बस्नु भएको छ है हजुर तपाईँको मनको इच्छा चाहिँ पुरा होस् मेरो शुभकामना छ तपाईँलाई म पनि बसिरहेको छु किन त्यस्तो लागेन रोली त सानो आएको छैन मेरो बोली त सानो आएको नि है ना? ल ठिक छ बस्नु परिहाले नि साउनको महिना विशेष गरी सबै जस्तो लेडिजहरू बस्नुहुन्छ है त्यसमाथि बस्नु परिहाले नि परेन रुर्गाले सम्झिने कासलाई अर्पण परिवार मेरो घर परिवार मेरो सबै साथीहरू मेरो बहिनी अनि श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ जे पानी बाजा भनेर छोडिदिनु भयो मलाई भन्नुहोस् भन्नु खोज्नुभयो त होला नि है लक्ष्मी हो नि त मैले कहिले चिनेको छैन र लक्ष्मीजी आराम हुनुहुन्छ मलाई पनि एकदम ठिक छ अनि व्रत बस्नुभएको छ केही पनि खानुभएको छैन होला सायद आज मलाई त्यस्तो लाग्छ ओहो बस्नु भएन <laughs> किनभने मन पर्दैन त पहिलादेखि काठमाडौँतिर हिजोसम्म हिजो आएको यसो भन्ने पनि छैन आफूले मनले आस्था गर्ने कुरा हो होइन ल ठिकै छ अनि आज कसो सम्झिनुहुन्छ लक्ष्मीले ल हुन्छ अहिले भने बिदा हुन्छु आउँदै गर्नुहोस् है नमस्कार लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला जुठ पानीबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ र खुल्ला गरिरहन्छौँ लगभग लगभग तिन बजेसम्म दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म तपाईँको लागि दुईवटा बाटो खुल्लै रहन्छ आउनुहोला र तपाईँसँग कुराकानी गर्ने नै साथमा मिठा मिठा गीत सङ्गीतहरू नेपाली फिल्मको क्षेत्रमा चर्चामा रहेका अलिकति किसमे साथी हुनुहुन्छ आज व्रत छ कि छैन ल ठिकै छ भने पछाडि तपाईँले व्रत बस्नु भएको छ तपाईँले मैले सोच्नु भएको तपाईँको सबै काम पुरा होस् मेरो शुभकामना छ भगवान्ले तपाईँले खोज्नु भएको कुरा दिनुहुन्छ पक्कै पनि है हजुर ल अनि आज सम्झिनेको कसै सम्झिने सबै साथीहरूलाई मलाई क्यान भने र तपाईँलाई होइन अनि साथी त्यहाँ दाजलाई अनि अर्पण होल युनिटलाई अनि ज जस्तो रेडियो अर्पण सुनेर साथ दिइराख्नु भएको छ उहाँ सम्पूर्णको लागि हस्त नमस्कार ज्ञान यति बेला र अर्पण समर्पणको रहेर तपाईँको सम्झना तपाईँको सन्देश तपाईँको आफन्तसम्म हामीले पुऱ्याइराखेका छौँ so, यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनु होला दुईवटा बाटो तपाईँको लागि खुल्ला छ so, यति बेला फेरि पनि अर्को एउटा निकै नै मिठो आवाज राख्छु तपाईँकै लागि सदै मन तिमी छैन सुमधुरा आवाज तपाईँले सुनिसक्नु भएको समर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर तपाईँको समस्या तपाईँको सन्देश तपाईँको आफन्तसम्म हामीले पुर्याउँदा पुर्याउँदै आजको कार्यक्रमको लगभग अन्त पनि आइसकेका छौँ औ भने कार्यक्रमबाट विदा हुनुपर्छ यतिन जेलसम्म तपाईँले साथ दिनुभयो अर्पण समर्पणको व्यवसायलाई तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको को डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुन स्वीकरणबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिनजेलसम्म जुन साथीहरूले फोन गर्नुभयो फोन गर्नुहुने तपाईँलाई धन्यवाद प्रयास गर्नुहुने तपाईँहरूलाई धन्यवाद र यतिनजेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यस श्रृङ्खलाबाट म प्रतीक्षा पनि विदा हुन्छु हवस् त नमस्कार खोला संग सांग गए है संगा कर छु है से को नानी पनी मिलाई तिमी मेरो संसार ने हेने तु आई जिंदगानी है तिमरे भर में है